रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा भएको अपरा चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ मनिता अरियाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यमाञ्चल सिंचाई डिभिजन कार्यालय भरतपुर चितवनमा कार्यरत तीन इन्जिनियर सहित चार जनालाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ पक्राउ पर्नेमा इन्जिनियरहरू रामभक्त पण्डित मधु अधिकारी र चक्रपाणी लामी तथा लेखा अधिकृत ऋषि भक्त तिमिल रहेका छन् सेवाग्राहीहरूसँग काम मिलाइदिए बापत चार लाख अन्ठानब्बे हजार घुस लिँदै गर्दा आयोगको विशेष टोलीले हिरासतमा लिएको अख्तियारका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताउनु भएको छ पक्राउ परेकाहरूसँग अख्तियारले अहिले अनुसन्धानका स्थानीय विकास अधिकारी कुमार भंडारी घूस लि पकड़ पड़े स्थानीय हेल्पलाइन नेपाल नामक संस्था एक लाख बीस हजार अख्तियार दुरूपये अनुसंधान आयोग को आज बिहान पकड़ स्थानीय वििकस अधिकारी भंडारी ने संस्था का प्रतिनिधि गौर में रहकर अपने घर में बोलाएर घूस लिख पकड़ पड़े भंडारी जिला प्रहरी कार्यालय में राति अनुसंधान रौतह का प्रहरी उपरीक्षक रमेश रंजित कार नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अहिले पनि जारी छ मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका प्रत्याशी माधव कुमार नेपालले अग्रता कायम ने राख्नु भएको छ नेपालले छ र ओलीले छ मत प्राप्त गर्नु भएको मतगणना स्थलबाट विष्णु रिजाले जानकारी दिनुभएको छ त्यस्तै महासचिवमा नेपाल प्यानलका सुरेन्द्र पाण्डे ओली प्यानलका ईश्वर पोखरेल भन्दा अगाडि तथा पोखरेलले छयासी मत प्राप्त कर सचिव में ओली प्यनल का प्रदीप गेवाली बाहे बाकी पदमा नेपाल प्यनल का सब अगाड़ी रह चयन का एक सौ बावन्न जना गरेका करे चक्री मिलन भनेर चिनिने दन मिलन गुरूङ सम्पत्ति शुद्धिकरणको मुद्दामा धरोटीमा छुटेका छन् आज एक करोड़ धरौटी बुझाएर छुटेको विशेष अदालत काठमाण्डौले जनाएको छ उनले तनहको व्यास नगरपालिकामा रहेको अर्कैको नाममा भएको जग्गा धरोटीमा राखेका छन् सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले दुई सा साल जेठ अन्तिममा नै एक करोड़ धरौटी मागेको थियो तर लागू औषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले धरोटी बुझाएका थिएनन् सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सात करोड़ आठ लाख अवैध सम्पत्ति आयोजन गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो इजिप्तको सेनाइमाको आवासीय क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा आठजनाको ज्यान गएको छ सुरक्षा कर्मीहरू बसेको स्थानलाई लक्षित गरी सो विस्फोट गराइएको बताइएको छ विस्फोटमा अन्य बाइस घाइते भएका छन् र विश्वकप फुटबलमा लज्जास्पद हारपछि ब्राजिलका प्रशिक्षक लुइज फेलिप स्कुलरी पदबाट राजीनामा दिनुभएको छ सन् दुई हजार ब्राजिललाई विश्वकपको उपाधि जिताउनु भएका पैसठी वर्षीय इस्कुलले यसपटक इस चौथो स्थानमा चित्त बुझाउनु पर्यो भने सेमी फाइनलमा जर्मनीसँग सात एकको लज्जास्पद हार पनि बिहोर्नु पर्यो यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा पनि नेदरल्याण्डसँग तीन शून्यले पराजित पर भएको थियो अपरायो अर्पण yes, yes. खबर को